अघि बढौमा आज हामी जुजुमानको स्वतन्त्र बजार यात्रा अनुभव सुन्नुअघि भूमण्डलीकरण र यसले कुनै पनि समाज समुदायको उत्थान विशेष गरेर महिला सशक्तिकरणमा पुर्याउन सक्ने भूमिका बारे बुद्धिमान मामाको अनुपस्थितिमा जिज्ञासु भान्जी र उनका दाजुबीचको सम्वाद प्रस्तुत गर्छौ त हेर्नु न क्या ऋषे के त गल्त सुनेर आयो भने ऋषिटे तेरै अनुहार कालो हुन्छ हामीलाई के कुरा पनि भेला न कोही बेला अब मामा कुनै कुरा बिजी हुनुभयो होला नि त नि त जस्तो हो नाची नाची खान पाउने मैले नाचेको कहिले देख्नुभयो ल भो धेरै फुर्ती नला अस्ति भर्खर होइन त्यहाँदेखि के रे, रे, रे। त्यो मैछरी सुन्दरी भन्दै नाचेको मैले नदेखा र कुरा गर्छ भगवान अब के को लाने अब बरु भन किन चाह्यो मामा अगी क्या दाई हामी बाटोमा हिँड्दै आइरहेका थियौँ होइन अनि त्यो खुला मञ्चमा त भाषण पो रहेछ भने क्या कस्तो तोरी तो कुराहरू थियो भने यो अब खुला मञ्चमा भाषण नभए के हुन्छ त नाचगान हुन्छ नाचगान पनि हुन्छ कहिलेकाहीँ त अब त्यो खुल्ला मञ्च भनेकै त्यो भाषण गर्नको लागि होइन कि दाई भाषण त ठिकै हो के, तर एकजना महिलाले ठु थुल, ठुलो स्वरमा भूमण्डलीकरण भूमण्डलीकरण भनेर कराइरहेकी थियो के सुन्दै डर लाग्दो भूमण्डलीकरण रे त्यो राक्षले भने जस्तो भने क्या त्यसले हँ नत्र भने किन डराउनु पऱ्यो यो भूमण्डलीकरणसँग ह्या जेप्दैन भन्नु न दाई अनि छ नि दाई अनि महिलाहरूलाई बलियो सक्षम बनाउँछ अरे के यो भूमण्डलीकरणले अब हाम्रो मामा त विदेश गरेर पनि आउनु भएको अनि थाहा छ दाई मामालाई त सबै कुरा थाहा छ नि भए फुर्ती नाला तेरो मामालाई मात्रै सबै कुरा थाहा हुन्छ हामीलाई थाहा हुँदैन हामीलाई सोध्न हामी बताइदिन्छौँ के जान्नु पर्यो ल भन न त लौ हामी पनि सुनौ हाम्रो दाईलाई के के पो थाहा रहेछ ल त्यसो भए तैँले मलाई चिनेकी नै छैन म हाम्रो त्यो टिचरले पढा धेरै पढाइन्छु तँलाई ध्यान दिएर सुनौ न त सुनौ भूमण्डलीकरण अङ्ग्रेजीमा ग्लोबलाइजेसन भन्छन् ल सुन्छ अब धेरै प्यार प्यार नकरा संसारको एक ठाउँको संस्कृति चालचलन खानपान अर्को ठाउँसम्म पुग्नु नै भूमण्डलीकरण हो बुझिनुहोस् कि हाम्रो टिचरले भने जस्तै भन्दैछु कि म अनि खास यो बुझ्नलाई त्यति गाह्रो पनि छैन कि अहिले हामी विभिन्न मुलुकबाट प्रसारण हुने रेडियो टिभी मजाले घरमै बसेर सुन्न सक्छौँ हो कि ल भन त होइन भने होइन त्यो त होइन भन्नै मिलेन नि हो अब कुरो के हो भनेदेखि अँ तँ त खुब त्यो हाम्रो देशभन्दा बाहिरका त्यो सिरियलहरू हेरेर यस्तो लुगा उस्तो लुगा यहाँ राम्रो त्यहाँ नराम्रो भन्छ नि हो कि न होइन यो घरमा सबैलाई मैले सिरियल हेरेकोमा के, ले ले के को डा तँलाई कसले डा गराएको गर भने किन डा गर्नु पर्यो त तँ तँ देखेर गरेछ नि त्यस्तो डा छ के पनि गरेको छैन हेरेर है कुरो के भनेदेखि ती च्यानलले गर्दा तैले चाहिँ के के कुरा गर्छ यस त भन्दा विश्वका धेरै कुराहरू तैँले थाहा पाउँछुस् विदेशमा के खान्छन् के लाउँछन् कसरी हिँड्छन् कहाँ जान्छन् यो सबै कुरा तैँले थाहा पाउँछुस् होइन त्यो त हो विदेशका ती सिरियलहरू मात्र नहेरिकन अब साच्चै बुझ्ने गरी ज्ञानी भएर अरू कुराहरू पनि हेर्ने हो भने ती अरू कुराहरूले जस्तो अरु ज्ञान गुणका के भन्छ कुराहरू दिन्छ नि त्यो त्यो सिरियल बाहेकका कार्यक्रमहरू त हुन्छन् नि बीबीसी, सिएनएन के के भन्छन् होइन त्यहाँ तैँले गरेर यसो हेरिस् भने अरु मुलुकहरूका बारेमा तैँले धेरै जानकारी पाउँछेस हेर विश्वका कुनै ठाउँमा भएका विकासका काम सूचना सजिलै तैँले थाहा पाउन सक्छेस् खबर पाउन सक्छस् हो यही हो भूमण्डलीकरण अर्थात् ग्लोबलाइजेसन भनेको हाम्रो टिचरले भने यो तैले यत्रो पढाए त मलाई त अचम्म लाग्छ तैँले के चिडचोडेर पास गरे होइन यहाँ सुन यहाँ सुन नेपालमा अहिलेसम्म महिला प्रधानमन्त्री भएको छ कि छैन ल भन्नु त मलाई ल कहाँ हुनु ए यति चाहिँ थाहा रहेछ यसलाई धन्न अब अस्ति तैँले के भन्दै थिइस् के अरे त्यो बेलायतकी पूर्व प्रधानमन्त्री मार्गरेट रेट थ्याचरको निधन हुँदाखेरि जुन सम्मान पाको तैँले टेलिभिजनमा देखाएको थिस् त्यो देखेर त प्रधानमन्त्री त म पनि बन्छु भनेकी होइन हेरी मात्र रहनु न दाई एक यो देशको प्रधानमन्त्री बन्छु अनि राम्रा राम्रा काम गर्छु क्या म पनि धेरै फुर्ती नलगाउनु न लौ लौ हेरौँला हेरौँला तेह्र चाहिँ हेरौँला हामी पनि अब बनिहालिन्छस् भनेदेखि अब म पनि प्रधानमन्त्रीको दाई भनेर यसो छाती फुलाएर हिँडौँलाई नि के भएर तर अब यहाँ कुरो तैँले के गर्दै थिइस् त भन्दा भूमण्डलीकरणको कुरो गर्दै थिइस् होइन अब तैँले यसो भन्नुको कारण पनि किन आयो त भन्दा तैँले त्यो बेलायतकी प्रधानमन्त्रीको बारेमा थाहा पाइस् अनि तँलाई पनि त्यसले चाहिँ के भन्छ एउटा प्रधानमन्त्री बनौँ बनौँ भने जस्तो लाग्यो र तैँले यस्तो खालको अठोट लिन सकिस् अब ओ हो यसरी नै महिलाले अरू ठाउँको राम्रो कुरोको सिको गरेर आफ्नै समुदायभित्र पनि आफूलाई बलियो बनाउन सक्छन् भन्ने चाहिँ एउटा उदाहरण हो कि यो पनि ए यसो पो रहेछु जस्तो लाग्यो अलिअलि होइन अलिक धेरै नै बुझ्नुपर्छ के जहिले पनि त धेरै कुरा सिकायो तैले यति बुझ्छ र पो समस्या आउँछ अनि सुन पहिले पहिले महिलाहरूले नै घरको काम गर्नुपर्छ तर घर बाहिर गएर काम गर्नुहुन्न भन्ने मान्यता थियो ओके लभ त यो कुरा तँलाई पनि थाहा छ नि हाम्रै गाउँ घरमा अब अहिले पनि त्यो समस्या होला छ पनि हो दाई अझ हाम्रो मिसले भन्नुभएको त पहिले पहिले कसैले छोरीलाई पढ्न पठाएमा बौला भयो भनेर थुथु नै गर्थ्यो अरे छोरी बिगारे भनेर हो त दाई थाहा रहेछ थाहा रहेछ अलिअलि कुरा त यसलाई पनि थाहा रहेछ अँ अहिले त कहाँ पढ्छ अरे क्याम्पसमा होइन हो नि त त्यति पनि थाहा छैन तपाईँलाई हो यति चाहिँ थाहा रहेछ यसलाई अनि अब अहिले त छोरीलाई स्कुल नपठाउनेलाई पो छिछि गरिन्छ उतिहारा, छोरीलाई पनि पढाउन सक्दैन यसले भन्दै मान्छेहरूले गिल्ला गर्छन् okay मलाई स्कुल पठाओला त्यही भएर चाहिँ होइन है हाम्रा बाउ आमा त्यति त्यो के भन्छ गवार्छ नि त पढाउनु पर्छ भनेर पढा यो सबै भएको त के हो त भन्दा सबै कुरा अब जानेर बुझेर होइन एकअर्काको राम्रो कुराको सिको गरेर अनि त्यसपछि जानेकाले सिकाउँदै गरेर पो भएको हो त विकसित देशहरूमा महिलाहरू कति अगाडि आइसकेका छन् अझ मामाले भन्नुभएको त उहाँ जानुभएको जुन मुलुक छ नि त्यो मुलुकमा त बस ट्रक रेलदेखि लिएर कम्पनीसम्म महिलाले नै हाँकेका छन् रे मामाको हाकिम त महिला थिइन् रे ओहो तर भूमण्डलीकरणले राम्रै कुरो मात्र त गर्दो रहेन रहेछ नि त दाई के भन्छ किन नि अब एक ठाउँको राम्रो खबर र सन्देश मात्रै अर्को ठाउँमा जान्छ भन्ने छैन नि अब त्यही सिरियलको कुरा गरौँ न सासू र बुहारी जहिले पनि लडेकै हुन्छन् आमा र हजुरआमा कहिले झगडा गर्नुभएको छ त सधैँ त्यही सिरियल हेर्छ हुन्छ त अरू ज्ञान कुरा भएको हेर्न आमा बुहारी के के छोरा बुहारी लड्या सुन्नु न दाई फेरि फेरि हाम्रो आफ्नै लुगा कपडा छोडेर मानिसहरू त्यो सिरियलको जस्तै लगाउन खोज्छन् कि खोज्दैनन् ल भन्नु त बिहेतिर तैले जस्तै मैले जस्तै चाहिँ होइन क्या अब हामीले खाने खाजाको सट्टा त्यो बर्गर नै चाहिँ किन खानुपर्ने नि सबै सब आधुनिक भए भनेर बर्गर पिज्जा नै खान्छन् मेरा साथीहरू पनि के के न जस्तो तैले नि त कहिले काहीँ घर झगडा गर्छ नि यस्तो यस्तो खानु पर्यो भनेर त्यो पनि अब त्यो त्यो के राम्रो सिक्यो कि नराम्रो सिक्यो ल भन त होइन क्या होइन मैले त आज रोटी नै खाएको हो ल ल ल ठिक छ ठिक छ अँ कुरो के हो भनेदेखि राम्रो नराम्रो सिक्ने र अप्नाउने त हाम्रो हातमा छ थीक्� के हो कि होइन ल भन्दा अब राम्रो कुरा सिक्ने नराम्रो कुरा फालिदिने हो क्या यसरी बुझ्नुपर्छ बरु हामीले देश विदेशका घटनाहरूबाट पाठ सिकेर आफ्नो व्यवहारमा पो सुधार ल्याउने हो त नराम्रो कुराको सिको गर्ने हो र तँलाई थाहा छ कि छैन मैले अस्ति भर्खर पढेको विश्वमा बयालिस प्रतिशत श्रमिक त महिला नै छन् यो भनेको त चान्चुनी कुरो भएन योग्यता र क्षमताको आधारमा अवसर पाएर त त्यसो भयो नि अब के महिला के पुरुष योग्यता क्षमता भयो भने त समग्र समाजको विकास हुन्छ म जस्तै हो दाई तेरो कुरा त अब खै के हो प्रधानमन्त्री भन्छु भन्छ हेरौँला नि हो त अनि दाई अब आमाले पनि कमाउन सक्ने भए हामीलाई चाहिने मनपर्ने कुराहरू किनेर दिन सक्नुहुन्थ्यो कि होइन अनि हामीले के खाँदा राम्रो के लाउँदा राम्रो त्यो त आमालाई थाहा हुन्छ अनि किनेर ल्याउँदा बुवाले ल्याउने अनि कहिलेकाहीँ त हामीलाई चित्तै बुझ्दैन क्या यो पनि खालि यस्तै यस्तै कुरा गर्छ भने के कुरा गरे यो तर एउटा कुरा के हो भनेदेखि बजार भनेको के मार्केट थाहा छ नि यो कुरा होइन थाहा छ क्या थाहा छ अब अहिलेको बजार भनेको खुला अर्थतन्त्रको बजार यो कुरा राम्ररी बुझिराख यो खुला अर्थतन्त्रको बजारको कुरा पनि कहाँबाट आयो त भन्दा यही यही यो भूमण्डलीकरणबाटै आएको है अनि खुला अर्थतन्त्र बजारमा के हुन्छ त भन्दा प्रतिस्पर्धा हुन्छ होइन प्रतिस्पर्धा हुने हुनाले जहिले पनि सिप क्षमता ले काम गर्छ यो ठाउँमा चाहिँ त्यसैले महिला हुँ भन्दैमा जम्मै कुरा पाउनुपर्छ भन्ने पनि होइन सिप क्षमता बढाएर प्रतिस्पर्धामा खर उत्रन सकियो भने त सबैले अवसर पाउँछन् नि त्यसैले होला क्या दाइ हामी कहाँ पनि त अब महिला डाक्टर महिला ड्राइभर महिला बैङ्कर गायक सबै छन् है अब पछि गएर म पनि बैङ्कर्स भन्छु केटाभन्दा पनि अगाडि बढ्नु अब यसका कुरा सुन्दा पनि मेरो त यो के कन्सिरीका रौँ पनि ठाटाडो हुन्छ भने अब अघि भर्खर प्रधानमन्त्री बन्छु भनेर धक्कु लाउँदै थिएँ अब अहिले चाहिँ ब्याङ्करले कुरा गर्छ मान्छेले जहिले पनि एउटा पो अठोट लिनुपर्छ जे देखेँ त्यही यो पनि बन्छु त्यो पनि भन्छु अब भोलि त्यो के सिरियल हेरेपछि हिरोइन बन्छु भन्यो होला ल तेरा कुरा पनि गएँमा भूमण्डलीकरण र यसले कुनै पनि समाज उत्थान विशेष गरेर महिला सशक्तिकरणमा पुर्याउन सक्ने योगदानका बारेमा जिज्ञासु भान्जी र उनका दाजुबीचको संवाद आज हामीले सुन्यौं अब लाग्दैछौ विश्वका तीसभन्दा बढी भाषामा अनुवाद भइसकेको के स्कुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात जुजुमानका कथा सुन्नतर्फ टुमा भेटेका वृद्ध पुरुषको घरमा बास बसिरहेका जुजुमानले सपनामा विशेष मेलाको पालमा भेटेकी ती महिलाले देखे सपनामा उनले देखे देखेकी ती महिलाले उनलाई पैसा दिन्थिन र फेरि त्यो पैसा फिर्ता पनि लिन्थिन् यसै ती महिलाले पालै आफूलाई पैसा दिँदै गरेको अनि फेरि खोज्दै गरेको उनले सपनामा देखे यतिकैमा जुजुमान झुरक्क उठे र आफ्नो पैसा कहाँ रहेछ त भनेर हतार हतार छाम्छुम गर्न थाले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 भन्दै हप्ताभरि कसले कति चिठी ग्राहक बनाउँछ र कसले कति चिठी गाउँभरि बाँड्न सक्छ भनेर हिसाब किताब राख्ने कुरामा पनि सहमत भए त्यसपछि खरायोले तयारी गर्न थाल्यो तर कछुवा भने चुप लागेर बसिरहेको थियो अन्तिम समयमा मात्र बल्ल ऊ बिस्तारै घस्रिँदै घस्रिँदै हिँड्न थाल्यो गाउँभरि नै खरायोले कछुवाले लिने मूल्यभन्दा पनि आधा मूल्यमा चिठी बाँड्छु अब भनेर सूचना टास्न थाल्यो अनि हल्ला पनि फैलाउन थाल्यो अनि हप्ताको अन्त्यमा र छुट्टीको समयमा पनि दिनको दुई पटक चिठी बाँडिन्छ भन्ने कुरा पनि प्रचार गर्यो खरायो हरेक घर जान्थ्यो घन्टी बजाउँदै घर मालिकलाई चिठी दिन्थ्यो टिकटहरू बिक्री गर्थ्यो र सँगसँगै अरू आवश्यक पर्ने सामानहरू पनि बेच्थ्यो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 अचम्मका नीति अनि अनौठो खालका व्यवहार भएका मानिसहरूले भरेको त्यो बिरानो टापुमा जुजुमानले संगालेको थप एउटा सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढौंको सत्रौं अङ्क लिएर हामी फेरि